थुप्रो पाँच समेका इन्टरनेट रेडियो के साथ सुनिरहनु भएको साँझ साढे छ बजीको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता ह्माल स् एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कुनै पनि हालतमा पार्टी विभाजन नहुने बताउनु भएको छ चितवनको भरतूमा आयोजित पत्रकार सम्मेलनमा उहाँले शान्ति र संविधान निर्माण नभएसम्म पार्टी विभाजनको सम्भावना नरहेको बताउनुभयो पार्टीभित्र देखिएका विभाज नयाँ प्रक्रियाबाट समाधान हुने भन्दै उहाँले अब अन्तरकलह चर्किएर नचाने ठोक कुवा गर्नुभयो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 कम्प्रोमाइज गरेर संविधान बन्ने सम्भावना छ विगतबाट शिक्षा लिएर संविधान बनाउनु पर्ने उहाँको भनाई थियो शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने विषयमा पनि प्रधानमन्त्रीसँग छलफल भइरहेको उहाँले बताउनुभयो चितवनमा अघिल्लो वर्षको तुलनामा यो वर्ष राहदानी बनाउनेको संख्या दोब्बरले बढ़ेको छ चितवन प्रशासनलाई दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा राहदानी लिनेको संख्या सोह्र रहेकोमा आर्थिक वर्ष दुई हजार सत्तरी एकात्तरमा दोबरले बढ़ेर रहादानी बनाउनेको संख्या तीस हजार चार सय त्रिपन्न पुगेको छ वैदेशिक रोजगारीमा जानेको संख्या बढेकाले राहदानी लिनेको संख्या बढ़ेको चितवनका निमित्त प्रमुख जिल्लाधिकारी शिवराम गेलालले जानकारी दिनुभयो यसमा द्रत सेवा लिनेको संख्या विक्रमसम्म दुई हजार उनासत्तरी सत्तरीमा चार हजार नौ लिनेको संख्या एघार थियो तर गत वर्ष द्रत सेवाबाट राहदानी लिनेको संख्या अत्यधिक बढ़ेर चौध यस्तै प्रशासनकाले बाट सोह्र हजार तीन सय बयासी जनाले राहदानी दिएका छन् यसबाट अघिल्लो वर्ष पाँच करोड़ त्रियानब्बे लाख राजस्व संकलन भएकोमा गत वर्ष बढ़ी र करोड़ तेत्तीस लाख पुगेको कार्यको कु तथ्यांकमा उल्लेख छ तर नागरिकता लिनेको संख्या अघिल्लो वर्षको तुलनामा दुब्बल घटेको छ आर्थिक वर्ष दुई हजार उनासत्तरी नागरिकता लिनेको संख्या चौविस रहेकोमा आर्थिक वर्ष दुई एहत्तरमा घटेर एघार हजार पाँच सय पचपन्नले नागरिकता बनाएका छन् अघिल्लो वर्ष भन्दा गत वर्षमा घुम्ती शिविर कम भएकाले नागरिकता घटेको प्रशासनले सुनाएको छ घुम्ती शिविरबाट अघिल्लो वर्ष तीन हजार नागरिकता बनाएकोमा गत वर्ष एक जनाले नागरिकता बनाएका छन् जिल्लामा अहिले पनि राहदानी बनाउनेको चाप अत्यधिक रहेको जिल्ला चितुवन प्रशासनले सहयोग संकलन गरी नेपाल रेडक्रस सोसाटी उप शाखा पंचकन्याको भवन निर्माण गरिएको छ रत्नगर तेह्र जयमंगलामा रहेको सो भवन निर्माणको लागि विभिन्न संघ देश तथा विदेशमा रहेका व्यक्ति समाजसेवी तथा व्यवसायीहरूसँग आर्थिक तथा एजेन्सी सहयोग गरेका छन् पाँच भवन निर्माणको लागि रत्नगर नगरपालिकाले तीन लाख जिल्ला रेडक्रस सोसाइटीले दश तीस बोरा सिमेर श्रीकर सदस्य परशुराम घिमिरेद्वारा एक लाख आठजना वैशिष्ट सदस्यहरू द्वारा पच्चीस हजारका दरले दुई लाख आजेवन सदस्यबाट एक लाख र देउसी भैलोबाट संकलित उनानब्बे हजारको लगानीमा भवन निर्माण गरिएको उपशाखा पंचकन्याका सुपति विष्णुनाथ खनालले जानकारी दिनुभयो यस्तै भवन निर्माणका लागि जापानबाट विनोद खनालले पच्चिस हजार र युनाइटेड अरब इमिरेटबाट राशन भट्टले पनि पच्चिस हजार सहयोग पठाएको सुभापति खनालले बताउनु भयो रेडक्रस भवन निर्माणका लागि पंचकन्या सामुदायिक पैतीस क्यूब फिटक कार्ड प्रदान कर भरतपुर नगर पालिक प्रेम बस्ती का निर्माण व्यवसायी ईश्वर खनाल पन्द्र हजार बराबर को सामग्री प्रदान करी प्रसन्ना इंटरप्राइजेस का प्रोप्रेटर आम अधिकारी ढलाई को आवश्यक छठ शिमेर प्रदान करी संयोग प्राय सभापति खनाल जानकार पूर्वी चितवनको पर्सामा आसदेखि प्रिमियर कम्पनीको रियोजीको नयाँ सोरूम चितवनमा नै पहिलो पटक जयभुले बाबा इन्जिनियरिङ एण्ड सेल्समा शुभारम्भ भएको छ उक्त कार्यक्रम खैरिने उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो यसैबीच एसिपलाई महावीर अटोमोबाइल्सले बजारमा ल्याएको हो साथै रियो, रियो जीवन डिजेल र पेट्रोल दुवै इन्जिनमा उपलब्ध रहेको र विभिन्न चार रंगमा बचारमा आएको महावीर अटोमोबाइल्सका एमजी ओम प्रकाश शर्माले बताउनुभयो डिजेलमा चौविस र पेट्रोलमा दश बाह्र रहेको र बचार मूल्य डिजेलको उनाचालिस लाख सत्तरी हजार र पेट्रोलको मूल्य उन्तिस लाख सत्तरी हजार रहेको जय बाबा इन्जिनियरिङ एण्ड सेल्सका संचालक धनवीर चौधरीले जानकारी दिनुभयो सड़कको क्षेत्रधिकारलाई फाकिलो बनाएपछि पूर्वी चितवनको टाढ़ी बच्चा र उजाड बनेको छ एक्सा भेक्टर प्रयोग गरी सड़क छेउका सुमान तथा प्रतीलाई भत भत्काएपछि बचार उचार देखिएको हो तानी बच्चालाई हरियाली बनाउन झण्डै एक दशक अघि लगाइएको रूख समेत ढालिएको छ पुर्केका रूखले बचारलाई सुबा दिएको भए पनि एक्कासी रूख फ्राकिलाका कारण बजार उच्चार बनेको स्थानीयहरूले बताएका छन् पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्नगर नगरपालिकाले बकुल्लदेखि लौरीको बचार क्षेत्र फराकिलो बनाएको थियो निशुल्क सेमिनार सम्पन्न नि... निपन एजुकेशन सेन्टर निपन एजुकेशन सेन्टर खैरेनीको आयोजनामा आज जापान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै निशुल्क सेमिनार सम्पन्न भएको छ पूर्वी चितवन क्षेत्रका विद्यार्थीहरूको चाहना र मागलाई सम्बोधन गर्ने उद्देश्यले सेन्टरले पूर्वी चितवनको वर्षा बजारमा सो सेमिनार सम्पन्न गरेको सेन्टरका संचालक दिनेश भण्डारीले जानकारी दिनुभयो जापानिज प्रशिक्षक आई इनो मोतीको मोतोको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पचास भन्दा धेरै विद्यार्थीको सहभागिता रहेको थियो कार्यक्रममा बोल्दै प्रमुख अतिथि आईयुनो मोतोले पछिल्लो समय नेपाली विद्यार्थीहरूका लागि जापान अध्ययन एवं रोजगारी दुवैका लागि आकर्षक गन्तव्य बन्दै लगनशील एवं मेहनती नेपाली युवाहरूका लागि जापानमा धेरै अवसरहरू रहेको बताउनुभयो कार्यक्रममा उपस्थित विध्यार्थीहरूले राखेका जिज्ञासाहरूको उत्तर दिँदै जापानिज प्रशिक्षक आईएनो मोतोले जापान जन इच्छुक युवा युवतीहरूले सर्वप्रथम भाषा जान जरूरी रहेको औलाउनु भयो कार्यक्रममा बोल्दै निपण एजुकेशन सेन्टरका संचालक भण्डाराले जापान जान चाहने विद्यार्थीहरूका लागि भाषासित जापान जाँदा आवश्यक भने सम्पूर्ण व्यवस्थापनका बारेमा सेन्टरले स्पष्ट पार्दै आएको बताउनु रामेश्वर पोखरेल केशव भट्टराई निलहरि थापा रमेश रेशम रोका सुन्दरमणि पाठक सुजन पाण्डे श्यामबहादुर बराल लकातले बोल्नु भएको कार्यक्रममा दीपक सन भट्राईको अध्यक्षतामा सम्पन्न भएको थियो रत्नगर आतमा रहेको कल्याण टोल विकास संस्थाले आफ्नो सेवा क्षेत्र भित्रका हरियर मार्गको सड़क किनारमा आज वृक्षारोपण गरेको छ गाउँलाई हरियाली बनाउन नगरपालिकाको सहयोगमा टोलका सदस्यहरूको सक्रियतामा वृक्षारोपण गरिएको कल्याण टोल विकास संस्थाका अध्यक्ष चन्द्रकान्त ओछाले जानकार दिनुभयो सड़कको दायाँ बायाँ छ मेचर सड़क फाँतिलो गरी एक सय पचहत्तर वटा र धुपीका विरूवा रोपिएको थियो वृक्षारोपण टोलका सबै सदस्यले रूपिएका बिरूवाको उचित संरक्षण गरेर हुर्काउने प्रतिबद्धता जनाएको अध्यक्ष ओसाले बताउनुभयो कार्यक्रम कल्याण टोल विकास संस्थाका अध्यक्ष चन्द्रकान्त ओसाको अध्यक्षतामा सम्पन्न भएको थियो सिन्धुपाल्चुकको जूरीमा गएको पहिरोबाट पीड़ितहरूलाई सहयोग गर्न चितवनमा पनि राहत संकलन गरिने भएको छ स्वतन्त्र विद्यार्थी युनियन वीरेन्द्र बहुमुखी क्याम्पसले पीड़ितहरूलाई सुयोग गर्ने उद्देश्यले राहत रकम संकलन गर्न लागेको हो स्वतन्त्र विद्यार्थी युनियन वीरेन्द्र बहुमुखी क्याम्पसका सभापति निरज भट्टले सोमबारदेखि क्याम्पसके विद्यार्थी प्राध्यापक र कर्मचारीहरू मार्फत राहत संकलन गर्न लागि जानकारी दिनुभयो विद्यार्थीहरूले शुरू गरेको राहत संकलन अभियानमा सहभागी भई सुयोग गरिदिन सोब्यूले सबैलाई आग्रह समेत गरेको छ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 अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सप्तगण्डकी बहुमुखी कलेजमा सम्मेलन आयोजक कमिटी गठन भएको छ क्याम्पस कमिटिको आज बसेको बैठकले अध्यक्ष प्रकाश आचार्यको संयोजगत्वमा एकतीस सदस्यीय आयोजक कमिटी, कमिटी गठन गरिएको हो सम्मेलन उपजकमा सुशील केसी सचिवमा ध्रुवा बर्तौला सहसचिवमा अनिल सेडाई र कुषाध्यक्षमा शिवलाल ढकाललाई चयन गरिएको छ त्यस्तै ते संगठन निर्माण प्रमुखमा प्रकाश काप्रे अखिल फोर्स निर्माण प्रमुख हरि आचार्य बिहानी संगठन प्रमुख मुक्तिनाथ काप्रे साहित्य फाट प्रमुख शिवराज फणिल महिला विभाग प्रमुखमा अस्मिता फणिल र संयोजकमा सनीना वागलीलाई साइन गरेको छ बैठकबाट कमिटिका केही सदस्यहरूलाई विदायी समेत गरिएको थियो बैठकले अहिलेसम्मको आर्थिक आय व्यय समेत अनुमोदन गरेको छ बैठक अखिलका केन्द्रीय सदस्य ऋषि रेग्मीको प्रमुख आतिथ्यता एवं अखिल क्याम्पस कमिटिको अध्यक्षतामा भएको थियो बैठकमा अखिलका जिल्ला उपाध्यक्ष देवप्रसाद पाठक लगायतको उपस्थिति रहेको थियो नेपालकी प्रमुख पवित्र धार्मिक तीर्थस्थल देवघाट क्षेत्रमा त्रिगोणात्मक पुल निर्माण गरी देवघाट क्षेत्रका स्थानीयलाई सहज बनाउन देवघाट क्षेत्र विकास समितिले पहल थालेको छ तीन ओटा जिल्लाको केन्द्र रहेको देवघाट स्थित त्रिवेणी र काली संगम स्थल बनाएर बग्ने नारायणीमा तनहोर्ण अल्पा चितवन गरी योजना तयार पारिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ देवघाट धार्मिक हिसाबले मात्र नभए पर्यटकीय हिसाबले पनि यसको महत्व झल्काउन त्रिकोणात्मक पुलको अवधारणा तयार पारिएको समितिले सुनाएको छ पुल निर्माणका लागि योजनासहितको सम्पूर्ण विवरण मन्त्रालयमा पेश गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताउनुभयो आफू अध्यक्ष भएसँगै देवघाटको विकासको लागि तल्लीन भएको बताउँदै वहाँले बेणी संगम तनहुतर्फ साकुरो र व्यवस्थित समस्यालाई समाधानका लागि पहल थालेको बताउनुभयो क्षेत्र विकासको कारणदेखि बेणी संगम स्थलको बाटोलाई पनि थप व्यवस्थित गरी लैसाने बताउनुभयो भक्तजनलाई आवाजावत र धार्मिक कार्यका लागि सहज होस् भन्नका लागि आफूले नयाँ पल थालेको उहाँले बताउनुभयो उहाँले तिरूचुनी नदी किनारतर्फको बेणी झर्ने ओह्रालो छेउमा पनि पार्कको रूपमा विकास गरी फलाउने बाध लगाएर नदीको वहाव सुरक्षित र सहजै हुन व्यवस्था गर्न लागि जानकारी दिनुभयो अब पालो अर्वास अर्पणनावासमा हाम्रो प्रश्न छ गुन्डाका नाइके भनेर चिनिने दिनेश अधिकारीचरीको मृत्यु प्रहरी भिडन्तमा भएको भनेर गृहमन्त्री बामदेव गौतमले संसदमा दिएको जवाब तपाईलाई कस्तो लाग्यो यी जवाब चित्त छ बी हचुआको भोलि सी विवरण पछि जवाब दिएको भए हुन्थ्यो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 पालु ट्राफिक खबरको यति बेला नानगढी टोला बिरगंज सड़क खण्ड खुल्ला छ त्यसै गरी नानगढ मगलिन मोगलिन्द ओबिसी काठमाण्ड सड़क खण्ड मोगलिन्द मोली पोखरा सड़क खण्ड र नानगढ प्रासिबो टोल सड़क खण्ड पनि खुल्ला छ ट्राफिक खबर को साथ में फोटो पॉइंट डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर एक सौ रातो फोन नंबर शून्य छप्पन्न पांच तिरसठी शून्य तिरसठी मोबाइल नंबर अन्चानबे पांच पचास एकसठी सात सौ तिरचाली बालु सामुदायिक आवासको बाढ़ी पहिरो भुचे प्राकृतिक विपत्तिका कारण मानिसहरूको अकालमा ज्यान झाने गरेको छ गएको शनिवार मात्र सिन्धुपाल्सको जुड़ेमा गएको पहिरोमा परेका छन् पीड़ितहरूलाई सहयोग गर्न चितवनमा पनि विभिन्न राहत संकलन कार्यक्रमहरू सञ्चालन भइरहेका छन् त्यसैले बाढ़ी पीड़ पहिरोबाट पीड़ितहरूको राहतका लागि सरकारले के गर्न पर्ला भनेर आज हामीले सर्वसाधारणलाई सोधेका छौं सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको सरकारले अब सक्दो सहयोग गर्नु पर्यो किनभने अहिलेको जुन सुनकसीमा भएको मारिपले अहिले सरकारले जुन ध्यान आकर्षण नभएको गुनासो आइरहेको छ यसलाई चाहिँ छिटो भन्दा छिटो राहत सङ्कलन कार्य चाहिँ अगाडि बढाउनलाई जोरदार यसमा चाहिँ नै राज्यले यस क्षेत्रका पीडित जनताहरूको लागि विशेष राहतको प्याकेजको कार्यक्रम ल्याउनु पर्ने हामीले महसुस गरेका छौँ लागि विशेष राहत कार्यक्रम राष्ट्रिय अथवा अन्तर्राष्ट्रिय स्तरबाट नै संकलन गर्नुपर्छ जस्तो लागेको छ यसमा चाहिँ नेपाल सरकारले सक्दो सहयोग चाहिँ बुझाउनु पर्छ भन्ने मलाई लाग्छ र अब नेपाल सरकारले अब आफूले सक्दैन भने पनि विदेशी बाती संस्थाहरूलाई पनि गरेर भए पनि आफ्नो जनताको चाहिँ जीवधनको सुरक्षा चाहिँ गर्नुपर्छ भन्ने हामीलाई लाग्छ सरकारले यो बाढी पीडितको लागि वास्तविक पीडितहरूलाई जुन अहिले पनि आज रात गो किम को अवस्था हेरा पड़ा सुरक्षा दिखे रहा वास्तविक घर बार जो जगह जमनी ग्राम पर सापूर्ण जो घेराबंदी में जो असुरक्षा क्षेत्र में सबने प्रयास औषधी उपचार देखे खाने बस्ने संपूर्ण टेन्ट को व्यवस्था तुरंत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 इन्टरनेट लाइनमा ट पनि संसारभरिक साथ सुनिरहनु भएको साँझ साढे छ बजीको अर्पण स्थानीय समाचार सकियो